सप्तदश अध्याय कुमारजी आज्ञा गर्नुहुन्छ तहा उपरान्त हे अगस्त मुनि एक दिन फेरि शिवजीलाई वनविहार गर्नकोस मनसुबा हुँदा मृगरूप भई कसैले थाहा नपाउने गरी श्रेषमान्तक वनमा गई मृगमृगिडीसँग बोली परम आनन्दले रहे महादेवलाई नदेखी पार्वतीले अनेक ठाउँमा गई खोजिन् कहीँ पाउन नसकी हार मानि यी महादेवले केही अघि पनि मलाई यस्तै गरी दुःख दिए अब फेरि कहाँ जानुभयो अनि ध्यान दृष्टिले विचार गरी हेरिन् र मिर गुरु भई मनविहार गरिरहेको था पाइन र पार्वती पनि बागमतीको किनारमा आई महाकष्टले तपस्या गरी बसिरहन् तब महादेवले पार्वती दुवैलाई तब महादेव पार्वती दुवैलाई नदेखि ब्रह्मा विष्णु प्रवृत्ति देवताहरूले जहाँ तहाँ खोजी खोजी हिँडे कही पनि पाउन सकेनन् र हारमा फर्किआउँदा बागमतीका किनारमा तपस्या गरी बसिरहेकी पार्वतीलाई देखी देवताहरूले प्रणाम गरी बिन्ती गर्न लागे हे जगत माता पार्वती श्री महादेव नहुनाले संसार सुन्ने भए जस्तो भयो तसर्थ हामी करुणा राखी महादेव कता जानुभयो बताइदिनुहोस् फेरि तपाईँ पनि किन यस्ता ठाउँमा एक्लै बसिरहनुभयो सबै वृत्तान्त आज्ञा गर्नुहोस् यदि यति देवताहरूले भनेको सुनि पार्वती आज्ञा गर्छिन् हे देवता हो महादेव यहाँ आउनुभएको हुनाले उनैको आराधना गरी तपस्या गरी बसेकी हुँ समान्तक वनका नैत्य कोणमा ठुलो तलाउ छ त्यही महादेव मृग रूप भई वन क्रिडा गरी बसेका छन् कस्तो मृग भने सुनको जस्तो वर्ण तिन आँखा एक सिंह भएको मृगको फौजमा सबैभन्दा ठुलो मृग भइ बसेका छन् तिमीहरू उही गई हेर तब महादेवको दर्शन पाउला यति पार्वतीको आज्ञा सुनि देवताहरू त्यहाँ गई हेर्दा कहीँ पाउन सकेनन् र ब्रह्मा विष्णु इन्द्र तिनैजनाले अनेक अनेक स्तुति गरी खोज्न लागे यस्तै बेलामा लाखौँ मृगको फौज देखे त्यसै फौजका बिचमा अत्यन्त राम्रो तिन आँखा एक सिङ शून्य जस्तो वर्ण भएको सबैभन्दा ठुलो बडो शोभामान मृग पनि देखे कस्तो मृग भने स्वर्गमा तारागढका बिचमा पुनः चन्द्र चन्द्रमा बस्ता जस्तो शोभा देखिन्छ त्यस्तै मृगहरूका बिचमा रुद्र मृग बस्ता शोभा देखियो यस्तो मृगलाई टाढाबाट ती तिनजनाले देखी उहाँ गई बिन्ती गरे हे ईश्वर धेरै दिन भयो कैला सुन्नेछ हे करुणामय हामी ब्रह्मा विष्णु इन्द्र तिनजना माथि करुणा राखी दर्शन दिनुहोस् भनी अनेक अनेक स्तुति गरी मृगरूप श्री महादेव छेउ यस्ता तरहसँग आएका महादेवहरूलाई देखि रुद्र रुद्र मृग उफ्री उफ्रिकन भागे सोदेखि विशेषाज्ञा गर्दछन् हे ब्रह्मा हे इन्द्र स्तुति गरी महादेव चैतन्य हुने भएनन् अब हामी तिनजनाले घेरा दि समात्यौँ भने लौ भनी भनेर लौ भनी रुद, सिंहमा सिंहका फेदमा विष्णुले समाधे फेरि चतुर्मुख ब्रह्माले माझमा समाए फेरि देवराज इन्द्रले सिंहका टुप्पामा समाए समात्ने बित्तिकै मृग अन्तर्ध्यान भयो सिंह मात्र तिनजनाका हातमा रह्यो तिनजनाका बलले समाएको हुनाले सिंह तिन टुक्रा भई तिनजनाका हातमा एक एक टुक्रा पर्यो यस्तो भएकोदेखि हामीहरूले साह्रै अपराध गर्यो अनर्थ भयो अब कसो गरौँ भने तिनजना त्यहाँ बसे हे ईश्वर हाम्रो यो अपराध क्षमा राख्नुहोला भनी अनेक स्तुति गरे ब्रह्मा विन्द्रले स्तुति गर्दा महादेवले प्रसन्न भई ज्योतिस्वरूप दर्शन दिए अनि देवताहरूले खुसी भई साष्ट प्रणाम गरे तब महादेव आज्ञा गर्छन् हे देवता हो तिमीहरूको स्तुतिदेखि सन्तोष भए वरदान माग यति महादेवको आज्ञा सुनि महाब्रह्मा विष्णु इन्द्रले हे ईश्वर तपाईँका उप ध्यान गर्न हामीहरूले कहिल्यै नभुलाउँ सदा सर्वदा हाम्रो हृदयमा रहोस् यति महादेवहरूले भनेको सुनि महादेवले तथा भनी वरदान दिए फेरि देवताहरूले हे ईश्वर तपाईँको सिङ कहाँ राख्ने हो तिन टुक्रा तुल्याएको हाम्रो अपराध क्षमा गरिब नहोस् भनी भिन्ति गरे तब महादेव आज्ञा गर्छ मेरो सिंह टुकरा भएको तिमीहरूलाई केही अपराध लाग्दैन इन्द्रका हातको इन्द्रलोकमा हातको मत्यमण्डल नेपाल भूमि गोकर्णमा विष्णुका हातको पातलमा लगी स्थापना गर्नु भने आज्ञा हुँदामा विष्णु इन्द्र विदा भई महादेवलाई प्रणाम गरी सोही लोकमा स्थापना गरेर आफ्ना आफ्ना लोकमा गए देवताहरू गएपछि महादेवले पार्वती ने गई पार्वतीलाई काठमाडौँ तहाँदेखि अन्तर्ध्यान भई कैलाश पर्वतमा गई नन्दी भृङ्गी सतुष्ठी योगिनी भूत प्रेत पिसात भई परमानन्दले रहे हे अगस्त मुनि तहाँ उपरान्त नैत्य कोण ढङ्कादेखि दशग्रीव रावण नृत्य गोकर्णमा आई श्री महादेवका चरणमा दण्डवत गरी नाची गाई बजाई तपस्या गरी जान्थ्यो यस्तै गरी काल बितेपछि एक दिन महादेवले बिस भांग धतुरो खाई अचेष्टा भइरहेको बेलामा रावण आई दण्डवत करी नाची मृदङ्ग राई गाउन लागदा श्री भोलानात प्रसन्न भई हे रावण के माग्छस् माग माँचा भनी आज्ञा भयो र रा, रावणले के मागौँ तपाईँका कृपाले सब थोक मसँग छ यस्ता रावणका वतन सुनि एक थोक नमागी सुख पाउँदैनस् लौ माघ भनी आज्ञा भयो तब रावणका मनमा अब मैले के माग्नु छ ती सकल लक्षणले युक्त भए कि महादेवको काखमा बसे कि पार्वती नै मागौँ भनी श्री महादेव छेउ बिन्ती गर्यो हे ईश्वर अरू थियो केही मलाई चाहिँदैन एउटी पार्वत मलाई बक्स नहोस् भनी बिन्ती गर्यो र लौ लैजा भनी पार्वतीलाई दिए रावणले जगत माता पार्वतीलाई पिठीमा बोकी महादेव छेउ भए बिदा भइगयो यो खबर वैकुठनाथ विष्णुले चाल पाएर अनर्थ हुन लाग्यो भनी तत्काल वायु भन्दा पनि चाँडै आई आफ्ना मायाले छोपी मोहिनी भए हे महापुरुष तिमी को हौ कहाँबाट आयौ ती बोकेर ल्याए कि स्वास्नीको हुन् कि किन बोकी ल्यायो रा भने र सोधे र रावणले भन् हे सुन्दरी लङ्काको राजा रावण भनेको मै हु महादेवको तपस्या गर्दा महादेव शिव उननकी श्री पार्वती मलाई दि पठाए उनी यी उन पार्वती हुन् यिनीलाई बोकी लङ्का दिन आएको आएको हुँ भन्यो यदि यति रावणको वचन सुनि मोहिनी रूप भन्छन् हे रावण ती के पार्वती हुन् मलाई लाज तिमीलाई लाज लाग्दैन किनभने महादेवको मायाले बनाएकी स्वास्नी तिमी जस्ता महावीर राजाले बोकेर हिँडे अरूले देखे भने के भन्लान् यी पार्वती होइनन् तिमीलाई महादेवले छकाएछन् पार्वती माघी लैजानको तिम्रो इच्छा भए पार्वती पाइने ठाउँ समेत तिमीलाई म भन्दछु सुन महादेवले आसन गरिराखेको बाघको छालाभित्र साँच्चीकै केही पार्वती लुकाइराखेका छन् सोही मागेर लैजाऊ भनी अनेक तरसँग मोहिनी रूपले कुरा गर्दा रावणले पत्याई पार्वतीलाई त्यही हो आफू कैलाश फर्की पर्वतमा कैलाश पर्वत पर्वतमा पर्वत गयो तब विष्णुले पार्वत पार्वतीलाई वैकुण्ठमा लगी अनेक तरसँग पूजा गरिराखे तहाँ उपरान्त देव महादेवको भइरहेका थिए यसै त्यस्तैमा रावण फेरि त्यहाँ गईबिन्ती गऱ्यो यहीश्वर तिमीले मलाई थि पार्वती, पार्वती ले ले मा गरी गरी लो लो भनी मायाले एउटी स्वास्नी बनाई मलाई दिएछौ र मैले थाहा पाएँ थाहा पाएँ बाटोमा फालिआ दिने भए तिमीले आसन गरिराखेको बाघको छालभित्र कि पार्वती देऊ यति रावणको वचन सुनि महादेवले ध्यान दृष्टिले विचार गरी हेर्दा पार्वतीलाई विष्णुले लगेछन् भने थाहा पाएँ मायाले अर्की एउटी स्वास्नी सृष्टि गरी आसन गरिराखेका बा छालाभित्रबाट निकाली लौ भनी रावणलाई दिए रावण अति खुसी भई महादेवले माया गरी बनाएकी स्वास्नीलाई काँधमा राख बोकी लङ्का गयो तहाँ पछि श्री विष्णुले पार्वतीलाई लिई महादेव छेउ पुर्याई वैकुण्ठमा गए हे अगस्त्य मुनि त्यहाँ उपरान्त एक दिन महादेवले पार्वतीलाई सल्लाह गरी मन मानसरोवर तलाउमा राजहंस भई जल क्रिडा गरी खेल्न लागेका थिए त्यसै मौका अन्तरनाम नगरमा बसेको जालन्धर थियो त्यस कि स्त्री वा महाप्रतिव्रताट्टा गरिरहेका जलन्दर साह्रै खुसी भइ हाँसे तब वृन्दा भन्छन् हे स्वामी किन हाँस्नु भयो भन्दा हे स्त्री अरु थोकले हाँसेको होइन त जस्ति राम्री छस् नि अरू पस्की होली भन्ने मनमा लाग्दा हाँसेको हुँ भन्दा वृन्दा भन्छन् हे स्वामी म के राम्री छु महादेव स्त्री पार्वती देखे कसो गर्नुहोला भन्दा जालन्दर बन्छ हे स्त्री त्यो कुरा साँच्चै हो कि त्यसो भए पार्वतीलाई चल गर्न जान्छु भनी दिन्दा छेउ बिदा भई मायाले महादेवको रूप स्वरूप कैलाश पार्वत पर्वतमा जाँदो भयो महादेवको स्वरूपधारी जालर आएकोदेखि पार्वतीले हतपताए महादेव आए भने हातमा सुनको कमाण्डलुली ओढाधुन धुनाकन ग्रोकामा आइन् पार्वती ढोकामा आएको देख्ने बित्तिकै महादेवको वेश गरी गएको जाल्धर मुर्छा भई भूमा गिर्यो तब जगत माता पार्वतीले ध्यान दृष्टिले विचार गर्दा जालन्धरले छल गर्न महादेव स्वरूप भई आफू छेउ आएको थापाई द्वार पाल छेउ आज्ञा गरिन् हे नन्दी भिङ्गी यहाँ खोइ आए पनि भित्र न भनी आफू कसैले नदेख्ने ठाउँमा गई लुकी क्रुद्ध भई विष्णुको आराधना गरिरहन् पार्वती क्रुद्ध भई आराधना गरेको अन्तर्यी भगवान श्री विष्णुले थाहा पाए शङ्कर चक्र गदा पदमा हातमा लिए गरुडमाथि सवार भई तत्काल हावाभन्दा दोब्बर चाँडो गति गरी प पार्वती छेउी आज्ञा गर्दा भए हे पार्वती मलाई किन आराधना गर्ौ यति विष्णुको वचन सुनि पार्वती आज्ञा गर्छिन् हे वैकुण्ठ महादेव भने यहाँ हुनुहुन्न जल क्रिडा गर्न मानसगर मा गई राज राजहस भई आनन्द मार्नुभएको छ अहिले यो अवसरमा जालन्धरले मलाई छल्न भनी महादेवको रूप धार धारी आयो र मैले चाल नपाए श्री महादेव आउनुभयो भनी हर्ष भई कमाण्डली भनी डोकामा जाँदा मलाई देख्ने बित्तिकै भई मिगाम भूमिमा गिरेको देख्दा महादेव भए मलाई देख्दैमा मुर्छा हुनु थियो मलाई छल गर्न युगको पापिष्ट आएको होला भनी ध्यान दृष्टिले विचार गरी हेर्दा जालन्दर हो भनी चिनी द्वारपलाई यहाँ कसैलाई भित्र नपठाउनु भनी आए यहाँ आई तपाईँलाई आराधना गरेकी हुँ अब कसो गर्ने हो गर्नुहोस् यति जगत् माता पार्वतीको वचन सुनी यस्ता त्यस्ता जालन्धरले तपाईँलाई दागा गर्न भनी माया भई छल गर्न आएपछि म बिंदा को, बिंदा को मा गई त्यस कि स्त्री बृन्दाको वृन्दाको निश्चय सत्यु सन्देह होला अहिले म गई महादेवलाई खोजी यहाँ पठाइदिन्छु भनी पार्वती छेउ बिदा भई गरुणमा स्वार भई सारै वेगसँग मान सरोवर तलाउमा जाँदा भए यति श्री स्कण्ड पुराणे केदार खण्डे माघमा हात्मे महारा सम्वाधे श्री विष्णु मान सरोवर गमन नाम सप्तो अध्याय